नमस्कार समस्त नमस्कारङ्गीतिको इन्टरनेटियो हेलो तपाईँसँग रहेर आजको यो श्रृङ्खलामा विशिष्ट एकजना राष्ट्रिय कलाकार एकजना राष्ट्रिय गायिका लोक तथा दोहरी गायिका विशिष्ट गरी चर्चित गायिका रहनु भएको छ लोकप्रिय गायिका पनि हुनुहुन्छ कुनै गायिकासँगको कुराकानी आजको यो श्रृङ्खलामा तपाईँको माझमा मैले प्रस्तुत गर्नेछु अवश्य पनि रेडियो सेल्स छोडेर अन्त कति नजानुहोला विशेष त नेपाली लोकसङ्गीत क्षेत्रमा उहाँले बिताउनु भएका पलहरू उहाँका सङ्घर्ष सँगसँगै नेपाली लोकसङ्गीत क्षेत्रमा उहाँका अनुभवहरू उहाँका दुःख सुखका कुराहरू हामी आजको यो श्रृङ्खलामा तपाईँको माझमा प्रस्तुत गर्ने चमर्क गरिरहेका छौँ पक्कै पनि टेलिफोन लाइनले सम्पर्कले साथ दिएसम्म मा हामी उहाँ गायिकासँग कुराकानी गर्छौँ विशेष त एकदम एकदमै चर्चित लोकप्रिय गायिका रहनु भएको छ कुराकानी तपाईँको माझमा रहने गर्छ हरेक दिन यही समय शनिबार बाहेक बिहान नौ बजीको नेपालमा समाचारपछि दस बजेको समयसम्म तपाईँको साथमा आउने गर्छौँ हामी कहिले राष्ट्रिय लोक तथा डोरी गायक गायिकाहरूसँग कुराकानी गर्छौँ भने कहिले लोक सङ्गीतका क्षेत्रमा आएका उत्कृष्ट आवाजहरू तपाईँको माझमा पस्कने गर्छौँ तपाईँहरूलाई मनोरञ्जन दिने प्रयासमा हामी अभद्र जुटिरहेका आउँछौँ र आजको यो श्रृङ्खलामा पनि एकजना गायिकासँग कुराकानी गर्छु त्योभन्दा अगाडि तपाईँ सम्पूर्णको लागि म राख्दैछु रामजी खाना आवाजमा ए हाभ जाऊ ए बादल जाऊ तपाईँ सम्पूर्णको लागि आवाज राख्छु आवाजपछि आजकै अथित गायिकासँग कुराकानी गर्नको लागि आउँछु सुन्दै गर्नुहोला यो मो खाइरहन्छ हरेक पुकै याद आइरहन्छ ए हावा ए बादल झ मलाई सम्झिरहेछन् कि मेरी को खबर लिएर आऊ यो मोटो खै रहन्छ हरेक पालमा हुनकै याद आइरहन्छ ए हवा ए हौ बादल छ मेरी प्रियसी पिय सी खो खबर लेरा ले जोड़नी भूलबंदे आवाज आऊ बादल जाऊ तपाईँ सम्पूर्णका लागि आवाज राखी अर्पण सबैका लागि सुधैका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हुँदै गोस् र इन्टरनेट लाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ हामीसँग कार्यक्रम लोकसुनका यो विषयमा आज हामीसँग एकजना राष्ट्रिय लोक दोहरी गायिका विशेष गरी सुरक्षित गायिकाको रूपमा पनि आफ्नो नाम राख्न सफल रहनु भएको छ लोकप्रिय गायिका हुनुहोस् हामी तपाईँ हामी सबैको मन मठमा बस्न सफल तपाईँ हामी हरेकले हर, हर समय उहाँकै आवाजमा सर्जित गीतहरू विशेष गरी सुन्दै गर्छौँ सुन। लोक साङ्गीत क्षेत्रमा उहाँ एकदमै धेरै गीत गाउनु भएको छ अहिलेसम्म सुरक्षित आवाजहरू दिइसक्नु भएको छ एकदमै सुरक्षित राष्ट्रिय लोक तथा डोहोरी गायिका टिका आज हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहोस् र उहाँसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेर विशिष्ट लोकसङ्गीत क्षेत्रमा उहाँले बिताउनु भएका पलहरू सुख दुःख उहाँका अनुभवहरू आजको यो श्रृङ्खलामा हामी पक्कै पनि तपाईँकोमासम्म ल्याउने प्रयास गर्नेछौँ प्राविधिक मित्र रिजनसँगै आवाजबाट स्वयं मार्छ तपाईँको साथमा अब आप पनि कार्यक्रममा उनी चोरसेती गायक टिका फोनलाई म निम्ठे आउन चाहन्छु उहाँलाई स्वागत गर्न चाहन्छु टिकाजी यहाँलाई कार्यक्रममा स्वागत छ हजुर धन्यवाद सम्पूर्ण श्रोतालाई एकदमै नमस्कार हजुरलाई थ्याङ्क नमस्कार भन्न चाहन्छु आराम हुनुहुन्छ हजुर एकदमै केमा व्यस्त हुनुहुन्छ आजभोलि अस्ति मात्र त गर्नुभन्दा अगाडि तपाईँको मिठो आवाज सुनौ त्यसपछि कुराकानी अगाडि बढाउँछ मिठो गीत सुनाइदिनुहोस् लित हो के होइन माया जुके जाने थाले लु पाते पछ माथे हे मुख मुख लालु पाते मेरो गीत गाइदिनु भयो त्यसको लागि धन्यवाद अब कुराकानी तर्फ लाग्यो तपाईँको जन्म कहाँ भयो मेरो सुर्खेत जिल्ला नगर नगरपालिका क्षेत्रमा चर्चित बनिरहनुभयो तपाईँ यो साङ्गीतिक यात्रा मेरो त खास भन्नु पर्दा अब छप्पन्न सालदेखिको यात्रा आको साल साल नेपाली टिकापन काठमाडौँ निरन्तरता भनौँ नि भनौँ एउटा लगले पनि तान्नु पर्दो रहेछ जस्तो लाग्छ मलाई एउटा श्रोताहरूको मनमुटुमा त्यति म बस्न सकिनँ कि हुन त थुप्रै गीतहरू मैले छप्पन्न सालदेखि नै मैले गाउन थालेको होइन विशेष गरेर मेरो गुरुङ फिल्म मगर फिल्म यो चलचित्रमा बेसी गाउँदाखेरि पनि श्रोताको माझमा म घुमुलुल्न सकिनँ जस्तो लाग्यो मलाई होइन त्यो कारणले अब म अहिले भनौँ अब स्टकल पेयर त अब मेरो धेरै लामो भइसक्यो होइन तर पनि अहिले आएर कतिपयले पुरानो बिचमा अस्ताएर नयाँ अहिले अहिले भर्खरै आउनुभयो भन्नुहुन्छ कतिपयले नयाँ भन्नुहुन्छ होइन र अब हुन त श्रोताहरूलाई अब थाहा नहुनसक्छ मैले चाहिँ अब छप्पन्न सालदेखि यो क्षेत्रमा निरन्तरता दिएपछि भनौँ अहिले लगभग साल सालदेखि जति पनि श्रोता हुनुहुन्छ श्रोताहरू टिकापुन चाहिँ नयाँ कलाकार हो भनेर भन्नुहुन्छ होइन यसलाई तपाईँ श्रोतामा के भन्नुहुन्छ अब कसरी टिकापुनलाई कसरी चिनाउन चाहनुहुन्छ या दुई हजार सपोन्न सालबाट आएको टिकापुन हो हजुर कलाकार भनेको कहिले पनि पुरानो हुँदैन हामीले जति पनि नयाँ गीतहरू गाउँछौँ हाम्रो नयाँ नै रूप हुन्छ त्यसमा होइन एउटा गीत गाएर त्यो पुरानो भएर त्यही गीतलाई मात्रै त्यो मान्छेले म चाहिँ यो यस्तो भन्न मिल्दैन हुन त नयाँ नै हो तर पनि सङ्घर्ष गरेको हिसाबले चाहिँ म आफूलाई पुरा नै भन्न चाहन्छु किनभने कार्यक्रम अरूमा त्यति म त्यति बेला मिन सायद म आफ्नै कार्यकृष्टता आफ्नै बाध्यताले म थिएँ होला होइन सुनिन्छ नि जस्तै टिकापुन विवाहित अवस्था भइसकेपछि नेपाली लोकसङ्गीत क्षेत्रमा थोरै समय हराउनु भयो भनिन्छ त्यो वास्तविकै हो भनौँ अब हुन त अब त्यस्तो रोकथाम अब भनौँ न विवाह गरेर पनि रोकथाम थिएन कि अब त्यस्तै अब अवस्था भयो अब भनौँ एक डेढ वर्ष चाहिँ होस् अब तपाईँले साङ्गीतिक यात्रा दुई हजार छ सालबाट सुरु गर्नुभयो त्यो समय कस्तो माहौल थियो नेपाली लोक सङ्गीत क्षेत्रमा कतिको गाह्रो थियो प्रवेश गरेर गीत गाउनुको लागि आफूलाई एउटा स्टाब्लिस कलाकार बनाउनुको लागि एकदमै अब त्यति बेला चाहिँ अब भनौँ अहिलेको जस्तो धेरै थिएन होइन गीत सङ्गीत निकाल्ने अब गीत सङ्गीत सुन्ने त्यस्तो अब भनौँ एउटा आफ्नो कल्चरल गीत थियो आफ्नो मौलिकताको गीत थियो त्यति बेला होइन एउटा संस्कारका गीतहरू थिएँ भने अब अहिले चाहिँ अब त्यति बेला चाहिँ अब मैले जुन रेकर्ड गर्दाखेरि मेरो टोटल्ली मेरो कल्चरल गीतहरू मात्रै थियो कि होइन त्यस्तै अब मायापीतिकै भए पनि एउटा श्रीमान विदेश गएको कहिले फर्किन्छौ भन्ने टाइपको होइन एउटा म गाउँ सिमा रुँदैछु अब तिमीले चाहिँ अब न पुगेर फोन गर्छौ न त सम्झिन्छौ भन्ने टाइपको अलिकति कल्चरल आफ्नो संस्कृति संस्कार झल्काउने खाले गीतहरू प्राय मैले त्यति बेला गाएँ होइन त्यति अब यो हेर्नेको भन्दा पनि सुन्नेको जमाना थियो त्यति बेला अडियोको जमाना थियो होइन अहिले अब भिसिडी अब यो हरेक अब यो पेन ड्राइभ मेमोरी कार्ड अब यो भस्तो थिएन त्यति थोरै राम्रो थियो त्यति बेला चाहिँ अब अहिले पनि नराम्रो त मिल्दैन अहिले त अब प्रविधिको जति विकास भयो त्यति सङ्गीतको विकास भइराखेको छ नयाँ नयाँ कलाकारहरू उत्पादन भइराख्नु भएको छ नयाँ सर्जकहरू उत्पादन भइराख्नु भएको छ जस्तै अब त्यति बेलाको तपाईँको अनुभव जति बेला तपाईँ नेपाली लोक सङ्गीत क्षेत्रमा प्रवेश गर्नु भएको थियो त्यति अनुभव र अहिलेको यो प्राविधिक भनौँ एकदमै विकास भइरहेको छ यो अहिलेको समयको अनुभव थोरै स्याहार गरिदिनुहोस् न अहिलेको पनि अब म जति पहिला पहिलाको अब समयमा म जति खुसी थिएँ अहिले पनि झनै खुसी छु अहिले कस श्रोताहरूले माया गर्नुभएको छ तपाईँहरूले सपोर्ट गर्नुभएको छ साथ दिनुभएको छ होइन कलाकारलाई एउटा बाँच्नलाई श्रोताको माया पनि अत्यन्त जरुरी छ श्रोताले हेर्नु भएन माया गर्नु भएन भने कलाकार पनि अलिकति गाह्रै छ भनौँ र पहिलाको अब अहिले चाहिँ पहिला चाहिँ कसले गायो यो गीत कसले गाएको भनेर एउटा रेडियोमा अनि एउटा होइन अडियोमा मात्र सीमित हुन्थ्यो भने अहिले अब हेर्नेको जमाना भएर ए फलानु गाय गायिकाले गएको रहेछ ना ना तो तो पाले पाले के छ भने टिकाजी यहाँनिर के छ भने पहिला चाहिँ अडियोमा चाहिँ हुँदाखेरि व्यवसायिक हिसाबले धेरै मात्रामा लोक सङ्गीतहरू व्यावसायिक हिता हिसाबले चाहिँ माथि हुँदै तर अहिलेको यो टेलिभिजनको जमानामा जसरी हामी टेलिभिजनमा हेर्छौँ यो प्रविधिको युगमा तर अहिले व्यावसायिक हिसाबमा थोरै खस्किएको छ कि फेरि त्यही त पहिला सुन्नेको जमानामा व्यवसायिक असाध्य भयो राम्रो भयो कलाकारलाई बाँच्नलाई इन्कम धेरै भयो कि प्रविधिको विकास हुँदै जाँदाखेरि अलिकति व्यवसायिक हिसाब पनि बढ्नु पर्ने तर यो प्रविधिको विकास लाग्छ भने मलाई चाहिँ हामीले चलाउन नजानेको जस्तो लागिरहेको छ व्यावसायिक हिसाब चाहिँ खस्किने अब यसको कारण तपाईँ के देख्नुहुन्छ त्यही त यो सबै पाइरहेसी हो अब होइन हामीले अब मैले गाएका कतिपय सयौँ गीतहरू छन् होइन मैले मेरो गीत मैले कुन कुन गाएँ भनेर मैले मेरो मोबाइलमा मैले राख्न पाउँदिनँ तर श्रोताहरूको हात मोबाइलमा आफआफ्नो हात हातमा मोबाइलमा त्यो गीत बज्छ मलाई खुसी पनि लाग्छ होइन त्यो आज मैले गीत मैले त्यो यो मार्मिक सन्देश उनले पाएँ हुन्थ्यो भने गीत जब गाएँ होइन गाइसकेपछि मैले तिन दिन पछाडि म पसलमा गएको थिएँ तरकार किन्न त्यति बेला एकजना श्रोताले बजाइरहनु भएको थियो कि त्यो गीतलाई चाहिँ तिन दिनमा भनेपछि अब त्यसरी न त्यसको भिजुअल भएको छ न भिसिडी आएको छ न केही तिन दिन मात्र भएको थियो तिन चार दिन यस्तै समथिङ यस्तै भएको थियो कि अब त्यति बेला चाहिँ अब मैले मैले गएको गीत मैले पाउँदिनँ अब श्रोताहरूले भनेपछि अलिकति यो सिआरबिटी पिआरबिटीको जमाना छ अहिले बाँच्ने आधारै कलाकारलाई सिआरबिटी पिआरबिटी भयो होइन त्यो कारणले पनि अब गीत सङ्गीत पनि अब त्यस्तै अहिलेको नयाँ अनुसार अहिले चाहिँ अब अलिकति त्यस्तै अब पहिला जति बेला दुई वर्ष अगाडि सिआरबिटी पिआरबिटीको एकदम राम्रो माहौल थियो एकदमै राम्रो कलाकारलाई अब त्यहाँबाट पनि फाइदा थियो होइन अब अहिले चाहिँ अब अलिकति भनौँ अलिकति खै के भइरहेको छ अब अलिकति आएको छैन भन्नुहुन्छ जस्तै अब टिका पुनजी जस्तै टिकाजी तपाईँ एउटा गीत गाउने कलाकार तपाईँले विशेष गरी चाहिँ लगानी गर्नुहुन्न तपाईँले अन्य कलाकारहरू लगानीकर्ताहरूबाट चाहिँ तपाईँले गीत गाए मार्फत चाहिँ पारिश्रमिक लिने गर्नुहोस् आगे, आगे। यो थोरै यो पारिश्रमिकको बारेमा भनिदिनुहोस् न प्रायः कलाकारले के भन्नुहुन्छ भने पहिला यस्तरी चाहिँ एग्रिमेन्ट गरेको हुन्छ पछि दिँदाखेरिखेरि चाहिँ अलिकति किस किसमा हुने कहिले फोन सम्पर्क नहुने कहिले के कस्ता हुने भने चाहिँ धेरै कुराहरू चाहिँ यो निक्लछ धेरै कुराहरू सुन्नमा आउँछ वास्तवमा के छ त्यहाँभित्रको कुरा वास्तवमा अब हुन त अब मैले सबैको कति लिनुहुन्छ गाई दाइकाहरूले कसरी गाउनुहुन्छ को मार्फत गाउनुहुन्छ त्यो सबै डिटेलले थाहा हुँदैन होइन अब मैले मेरो कुरा गर्नुपर्दाखेरि अब मैले अहिले लिने भनेको रेट पाँच हजार हो होइन त्यसमा पनि मैले अब त्यस्तो अब अहिलेसम्म मसँग काम गर्ने जति पनि नयाँ पुराना भाइ बहिनीहरू दाईहरू अग्रजहरू हुनुहुन्छ होइन उहाँहरूसँग चाहिँ यो बार्गेनिङको बारेमा मलाई खासै त्यस्तो अब किचकिच भनौँ न त्यस्तो गर्न पनि परेको छैन तर मैले अझै धेरै सहयोग गरेको छु म बाटो त्यस्तो छैन होइन तर अब किनेले कतिको चिन्नु भएको छ टिका उनीलाई म बाटो चाहिँ कुनै पनि त्यस्तो खिचकिच मैले पाँच हजार लिन्छु दिदी आज छैन नि हेर्नु न यति भयो भनेर कतिले अब ठगेर पनि जानुहुन्छ हेर्नु न एटिएम साह्रै रहन्छ दिदी अब गाइसक्यो हुन्छ कि त कि मलाई पहिल्यै पैसा चाहियो भन्न सकिँदैन त्यो सिस्टम पनि छैन होइन पहिला गीत गायो अब गीत गाएपछि ल दिदी हेर्नु न एटिएम कार्डै नचलेर आज फेरि पैसा बोक्न बिर्सेछु या ऊ गरेर कति भाइहरूले त कति भाइहरूले त अब त्यस्तो पनि गर्नुहुन्छ कतिपय भाइहरू राम्रो पनि हुनुहुन्छ मैले पाँच लिन्छु भनेपछि मैले राम्रो गाएँ उहाँहरूले सित्तो गीत उहाँको फिलिङ्समा हुँदा मैले अझ राम्रो उहाँहरूले सोचेँ भन्दा राम्रो गाएँ भने अझ मलाई त अब सात आठ हजार पनि दिनुहुन्छ त्यस्तो पनि पाएको छु मैले होइन अब त्यो चाहिँ अब अब यो बजार व्यवस्थापनमा सबै खाले राम्रो हुन्छ जस्तै अब तपाईँ एउटै तपाईँ एउटा सुर्खेतको मान्छे त्यसमा चाहिँ विवाहित मान्छे काठमाडौँमा बसेर नेपाली लोकसङ्गीत क्षेत्रमा अगाडि बढिरहनु भएको छ विदेश यात्रा पनि गर्नुहुन्छ विभिन्न कार्यक्रमको लागि एउटा विवाहित मान्छेलाई यो सम्पूर्ण कार्यको लागि त अलिकति गाह्रो हुन्छ होला नि त्यो चाहिँ अब आफूले मिलाउन जानुपर्छ माहौल होइन एउटा जब कि हामीले एउटा दर्शक श्रोताको माया पाइसकेपछि हामी किन अगाडि नबढ्ने होइन मैले दर्शक श्रोताले चाहेको कुरामा म किन त्यहाँ देखा नपर्ने मलाई मलाई माग हुन्छ भने मलाई यो गीत हजुरलाई गाउँदा सुहाउँछ यो कार्यक्रममा आइदिनुहोस् दर्शकले हेर्ने चाहना भनेपछि हामी विवाहित होस् चाहे अविवाहित होस् हामी जानुपर्छ होइन कतिपय हुन त नमिलेर अलिकति होइन अब कतिपयको घरहरू अब बिग्रिने अब अब यस्तै अब यही कुराले पनि हो अब एउटा यो सङ्गीत भनेको कस्तो रहेछ भने एउटा नसा हो हेर्नुहोस् होइन एउटा जब कि यो सङ्गीतभित्र रिज्यो भिज्यो कलाकारहरू अब दर्शक श्रोधहरूको माया पाइराखेको छ ठाउँ ठाउँमा देश विदेश घुम्न पाइराखेको छ अनि ठाउँ ठाउँमा गइरहँदाखेरिमा चाहिँ हामीलाई के हुन्छ भने ओहो म त धेरै श्रोताहरूको माया पाएर म त धेरै राम्रो मान्छे पो रहेछु मैले अझै यो कला क्षेत्रमा मैले अझै केही राम्रो गर्नुपर्छ भन्ने अझै हामीलाई त्यस्तो हौसला हुन्छ होइन अब अब त्यो परिवारले बुझ्ने कुरा सबभन्दा कुरा मान्छेले विश्वास नै ठुलो हो होइन विश्वासै ठुलो विश्वासले नै संसार अडेको छ त्यो आफूले घर परिवारलाई मनाउन जानुपर्छ आफ्नो व्यवहार पनि त्यही खाले हुनुपर्छ फेरि हुन त अब मान्छे कतिपय अब सबै खाले मान्छे राम्रो भन्न सकिँदैन अब होला आफआफ्नो आनी बानी होला तर पनि मलाई अहिले म विवाहित भए पनि म मलाई भनौँ एउटा रोकथाम छैन तर मेरो श्रीमानले एकदमै सपोर्ट गर्नुहुन्छ एकदमै खुसी श्रोताहरूले प्रतीक्षा गरिरहनु भएको छ टिकाजीलाई गीत गाउनु भनेर हेलो हजुर एउटा गीत गाइदिनुहोस् न हुन्छ जुन गाइदिए पनि हुन्छ श्रोताहरूले एकदमै ऊ गरिरहनु भएको छ प्रतीक्षा गरिरहनु भएको छ हुन्छ यो चाहिँ अब अहिले नजिकै आइरहेको है तालिका तिज होइन विशेष गरेर महिलाहरूको महान् चाड अब यो यसमा पनि मैले तिजको गीतहरू थुप्रै गाएको छु यहाँहरूले कतिको सुन्नुभएको छ आदरणीय दाजु पशुपति शर्माको लय शब्दमा पशुपति शर्माकै एल्बममा रहेको गीत छोरी पाए मेरो त घरैमा लक्ष्मीको यसमा चाहिँ अलिकति सन्देशमूलक पनि छ यो चाहिँ गीत मान्छेले अब कसरी बुझ्नु भएको यो गीतलाई होइन त्यही गीत अलिकति म गाउन चाहन्छु सार देखेर कति छोरी मरे कति छोरी मरे अब त छैन छोरो पाउने छोरी पाउँछ भन्थे सबै छोरी पाएँ मैले मेरो मेरो श्रोताबेन तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम लघु संकारको यो श्रृङ्खलामा हामीसँग तपाईँको माझमा प्राविधिक आवाजबाट सुन कुमार छ तपाईँको साथमा र यति बेला हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा राष्ट्रिय तथा लोक जोखरिय गायिका टिकापन हुनुहुन्छ उहाँसँग कुराकानी गरिरहेका छौँ यति बेला एउटा आवाज राख्छौँ आवाजपछि तपाईँको माझमा छोटो समयको लागि हामी व्यापारिक विश्राममा जान्छौँ विश्रामपछि पुनः टिकापुनसँगको कुराकानी लिएर आउँछौँ रेडियो सुन्दै गर्नुहोला हजुर के समयकै यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्ण सम्पूर्ण सुर्थ मित्रमा जसले हामीलाई रेडियो अर्पण एक सय चार र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट विश्वभर सुनेर बसिरहनु भएको छ प्राविधिक मित्र रेडियनसङ्घीय आवाजबाट सोम कुमार सुदभाइको सा साथमा एउटा आजको यो श्रृङ्खलामा हामी एकजना सोर्सित गायिकासँग कुराकानी गरिरहेका छौँ टिकापन हुनुहुन्छ हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेर कुराकानी गरिरहेका छौँ विशेष विश्वस्त नेपाली लोकसङ्गीत क्षेत्रमा उहाँको अनुभव र उहाँका केही कुराहरू आजको यो श्रृङ्खलामा हामी गरिरहेका छौँ यति बेला पुनः सम्पर्कमा हुनुहुन्छ टिकाजी हाम्रो टेलिफोन सम्पर्कमा पुनः व्यापारिक विषयमा बसी उहाँलाई स्वागत गर्छ हाँसु टिकाजी यहाँलाई स्वागत छ जस्तै अब कुराकानी गराउनु श्रोताहरूले को मनमा पनि रहेको एउटा कुरा हो विशेष त मैले अलिअगाडि केही समय अगाडि टेलिभिजनमा पनि हेरेको थिएँ तपाईँले लोकगीत गाउँदा गाउँदै आधुनिक गीत पनि गाउनु भएको छ <laughs> अब यसलाई कसरी बुझ्ने हामीले होइन एउटा चाहिँ प्रयास भनेर बुझ्नु भनेर होइन होइन होइन एउटा गीत सङ्गीत भनेको जस्तो पनि गाउन सक्नुपर्छ भन्ने चाहिँ एउटा मान्यता होइन एउटा गीत सङ्गीत गाई गायिका भएपछि होला हुन त म चाहिँ लोकडोगरीमै अब श्रोताहरूकै माझमा अब जमिराखेको छु चिनिराखेको छु होइन आ आ, तर पनि अब मैले पहिल्यै सानैदेखि मैले चाहिँ सा विशेष गरेर होइन अब अरुणाको गीतहरू मलाई अति मनपर्ने होइन अनि त्यही एउटा चाहिँ मनपर्ने अनि फेरि मेरो यो चाहिँ तिन चार वर्षको अगाडिको यो चाहिँ प्रोजेक्ट भनौँ न यो चाहिँ थालनी हो त्यति बेला ट्याक्क मैले निकाल्छु भन्न मैले सुरु गरेको थिएँ अनि मैले चाहिँ अब यता लोकगीतहरूमा चलिसकेपछि अलिकति ग्याप गरेर निकालौँ रहर जारी त्यही पेसामा आधुनिक गीतै गाउनको लागि मात्र भनेर आधुनिक गीत गाउनु भएको होइन तपाईँले सुरुमा कुन गीत गाउनु भयो मेरो त्यो गुरुङ फिल्म मगर फिल्ममा छ थुप्रै गीतहरू पहिला पहिला देउडा पनि गाएँ होइन सुरुवा दिनमा मेरो सुरुमा रेकर्ड गर्दाखेरि त अब देउडै हो अनि त्यस पछाडि मा गाएँ मैले होइन अब सत्यको फिल्मवाद त सलल बगेको धेरै नदी उसले चाहिँ कर्णालीमा भेल भन्ने गीत अब योमा हरेक ठाउँमा डान्स पनि गर्नुहुन्छ तर गाई गायिका कलेका हुनुभएको भनेर सायद चिन्नु पनि भएको छैन होला मैले सोध्छु कि अस्ति गुलिमिमा ब्रोडोमा जाँदाखेरि पनि गा नाच्नु भएको देउ त्यहाँको भाइ बहिनीहरू होइन यो त उनी गाई गायिकालाई चिन्नुहुन्छ भाइ बहिनीहरू भनेको अह चिन्दैनौँ हामी रे अब यो गा थालेको त हामी चार वर्ष भइसक्यो यो गीतमा पैसठी सालमा कतिको त्यो रेडियोमा गीत आएँ कि आएन जसले सिजमुना भन्ने टिप्से एल्बम थियो मेरो होइन जुम्का लगाइदेऊ न मेरो बाबालाई जसले भन्ने त्यो पैँसठी सालमा मैले आफ्नै लगानीमा मैले चाहिँ त्यो एल्बम गरेँ त्यसले मलाई चिनाउन ओहो को रहेछ टिकापुन भन्ने भन्ने खाले माहौल सिर्जना गरेँ हरेक सर्जकलाईदेखि लिएर हरेक होइन व्यवसायिक कलाकारदेखि लिएर सबैजनालाई चाहिँ ए फलाना टिकापुन भन्ने सुर्खेतको रहेछ फलानाको एल्बम रहेछ अनि भन्ने खाले यहाँ चर्चा चाहिँ भयो होइन तर वास्तवमा अब भन्नुपर्दा दस तेह्र तारको मनमुटीमा बस्नु सफल हुने गीत हाम्रो सितै हुनुहुन्छ आदनी दाजु अग्रज बो होइन उहाँलाई हृदयदेखि सम्मान गर्न चाहन्छु मिलन लामा उहाँकै गीतले लालुपाती फुल चाहिँ मात्रै बिसारेको मन छैन मात्रै अब यो गीत गाएपछि चाहिँ मलाई चाहिँ व्यवसायिक रूपमा चाहिँ यो गीतले चाहिँ चिनाउन मद्दत गरेको गीत सुरु गर्नु भएको चिका पुन अहिले व्यवसायिक गायिकाको रूपमा परिचित हुनुहुन्छ कस्तो महसुस गर्नुभएको अब महसुस छ अब भनौँ हुन त मान्छेको जातलाई होइन मान्छेको मनलाई जति अब हुँदा पनि हुँदैन नहुँदा पनि हुँदैन यो मन भन्ने कुरा कसरी पनि बुझ्दैन होइन तर पनि अब बुझाउनु पर्छ मैले चाहिँ अब एउटा म चाहिँ के भन्न चाहन्छु भने अझै मैले लोकगीत सङ्गीतमा यो क्षेत्रमा धेरै कुराहरू गर्न बाँकी छिक्ने क्रममा जस्तै दुई हजार सपन्न सालबाट नेपाली लोकसङ्गीत क्षेत्रमा प्रवेश गर्नुभयो अहिले आएर एउटा चर्चित लोकप्रिय र व्यावसायिक गायिका बन्नु भएको छ अब यो समय अवधिभर तपाईँले नेपाली लोकसङ्गीत क्षेत्रलाई कसरी बुझ्नुभयो लोकगीत सङ्गीतलाई त मैले अब आफ्नो एउटा बाँच्ने पाटोको आधारमा पनि बुझेँ मैले एउटा अनि मान्छेलाई अगाडि बढ्ने हौसलाको रूपमा पनि बुझेँ होइन एउटा हरेक श्रोताहरू माझमा अनि सञ्चारकर्मीहरू माझमा पत्रकारहरूको माझमा होइन एउटा चाहिँ नजिक हुने चिनिने एउटा अवसर पनि हो होइन एउटा यो क्षेत्र भनेको चाहिँ यस्तो क्षेत्र हो कि चाहे छोड्छु भनेर पनि छोड्न सकिँदैन होइन अब यो क्षेत्र चाहिँ अब यसरी बुझेको छु हामी अब कार्यक्रमको अन्तिममा छौँ अन्तिममा रेडियो सुनेर बस्नुहुने श्रोतालाई के भन्न चाहनु सम्पूर्ण यो रेडियो आत्पबाट जुन हाम्रो सोमजीले कार्यक्रम सञ्चालन गर्नुभएको छ लोकधन कार सुनेर बसिरहनु हुने सम्पूर्ण आ, मेरो श्रोता दीपनवासीलाई एकदमै हृदयदेखि दे धन्यवाद अनि विशेष गरेर नारी दिदीबहिनीहरूलाई होइन आउँदै गरेको तिजको अब सायद यसरी फोनमा भेट होला नहोला अग्रिम अब तिजको यापी तिज तिजको शुभकामना भन्न चाहन्छु होइन यसै गरी अब टिका पुनले अब अब एक्लै एल्बम ल्याउँदैछ लोक गीतको त्यसलाई पनि माया गर्नुहोला जसरी अहिले माया गर्नुभएको छ यसरी कलाकार श्रोता दिन अधुरो रहन्छ श्रोताहरूले माया गर्नुभयो भने गीत गी सङ्गीत हाम्रो लोकगीत सङ्गीतै नसुन्नुभयो भने हाम्रो संस्कार संस्कृति मर्छ लोकगीत सङ्गीत हाम्रो माटो हाम्रो जन्मभूमि हो भनेर बुझ्नुहोला होइन र राम्रो नराम्रो यहाँले प्रतिक्रिया केही दिन चाहनुहुन्छ अझै टिका यस्तो गीत गाइदियो हुन्थ्यो अझै यसरी अगाडि बढे हुन्थ्यो भन्ने तला सुझाव दिन चाहनुहुन्छ भने पनि एकदमै दिनुहोला नयाँ भाइ जति यो क्षेत्रमा लाग्न चाहनुहुन्छ देखेर सिखी गरेर होइन आफूमा कन्फिडेन्स छ आफूमा कला छ चा भनेको चाहिँ पक्कै पनि सफल भइन्छ निरन्तरता धैर्यता लगनशीलता अनुशासन सबै खाले चाहिन्छ चा। भन्दै एकदमै रेडियो अर्पणलाई प्रविधिले यति सजिलो गरिदिएको छ म काठमाडौँ छु हजुरहरू चितनमा हुनुहुन्छ टेलिफोन मार्फत भए पनि एकदमै टिका सु रहेछ भन्ने एउटा अवसर मलाई दुई शब्द राख्ने अवसर दिनुभयो यहाँलाई रेडियो अर्पण सम्पूर्ण परिवारलाई विशेष गरेर सोजीलाई एकदमै थ्याङ्क धेरै धेरै धन्यवाद र टेक्निसियन साथी रिजनलाई पनि एकदमै थ्याङ्क भन्न चाहन्छु आफ्नो व्यस्त समय हामीलाई दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छु अहिले छुट्टिन्छ नमस्कार उहाँ थियो चर्चित लोक तथा दोहरी गायिका टिका पुन आज उहाँसँग कुराकानी गरौँ कार्यक्रम लोकसङ्गाको व्यवसायमा रहेर रेडियो अर्पण एक सय चार सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ यिनै कुराकानी सँगसँगै आजलाई भन्ने कार्यक्रमबाट बेदा माग्ने कुरा भएको छ सुनेर साधनको तपाईँलाई धेरै धेरै धन्यवाद छु त्यसै गरी प्राविधिक मित्र रिजनप्रति आभार प्रकट गर्न चाहन्छु कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने शून्य छपन्न सम्पर्क सुझाव सुझ प्रतिकारी आजकी अतिथि कलाकार चीकापनला विशेष धन्यवाद लोक श्रार आज श्रृंखला